केही दबा सुनौला वेलकम टु साहेम कार्यक्रम जस्ट फर इन्जुके योर थ्रिंकमा आज पनि मिडटाई गग गर्नको लागि उपस्थित छ हामी दबाको रेडियो स्टेशन रेडियो अर्पण 104.5 मेगाहर्स 104.5 मेगाहर्स है टेक्निकल सपोर्ट बाजर आवाज बाजर हामी दुई जना आसु म परे सोमकोबार र म परे समसना तपाईको कार्यक्रम दबाको गफ गफ कलाकी आज सोमसँग म पनि आएको छु एन्ड वी कॉल गुणहोस कॉल गुणखलागी नम्बर 056 563332 एन्ड 563333 को लाइन मा दाइले कॉल गुणबर्ने होस है कुई साथी आइसक्नु भएको इस सर हामीले कुसर राज्यबाट उहाँलाई स्वागत गरौ सोम हेलो नमस्कार हेलो गुड मनिङ नमस्ते द्विजानलाई अ नमस्कार क भन्नु भयो अजी म धनकुटीली मित्र अ मित्र मित्र मित्र मित्र नाम सुबनाम मित्र अधिकारी मित्र को म एकदम सन्चै तपाईँले ढाँट्नु भयो कि त्यही भएर के के भइरहेको छ एकदम ठिकै छ घरतिर बसा के गर्नु यस्तै छ है हजुर नाम भन्नु नि अप्ठ्यारो भइसक्यो है म निलम अधिकारी मलाई थाहा थियो कि तपाईँले मित्र अधिकारी भन्दाखेरि अघिल्लोतिर मित्र हटाएर निलम राखिदिऊ कि भनेको थिएँ कि मैले अनि के छ मित्र निलम अधिकारी मित्र पनि तपाईँ है मित्र साँच्चै नै निलम भन्दा मित्र नै सुहा किनभने धेरै मित्र छ कि हाम्रो निलमजीको कतिजनालाई सम्झिनुहुन्छ आमा मामा हामी त सुन्दा सुन्दा सुन्दा सुन्दा सुन्दा सुन्दा यति हो नि एकदम धेरै मित्र हुनुहुन्छ कि हाम्रो निलमजीको त्यसैले मित्र अधिकारी नै सही सहीरहेछ ल होइन होइन मैले त चिनेको थिएँ पो आज त मित्र अधिकारी भन्ने बित्तिकै तपाईँले भयो भन्नुभयो त्यही भएर के हुने अरू त सबै ठिकै छ नि फिट एन्ड फाइनुनी के सम्झनाहरू पाउँछ म आयो भने सोल्टिनीहरू पाउँछ कि कस्तो बिमारी छ धनकुटा हो थोरै त्यहाँको परिवेशको बारेमा बोलिदिनुहोस् न हजुर धनकुटा भनेको एउटा सदरमुकाम पूर्वाञ्चलको सदरमुकाम धनकुटा हो होइन mm. अनि अब ठाउँलाई भन्नुपर्दा सुन्तलाले एकदम प्रख्यात रूपमा चिनिन्छ होइन त्यसको oh. टुरिस्ट एरिया भनेर चाहिँ अब धनकुटाको भेटालाई चिनाइसकेको mm. छ होइन त्यस्तै धनकुटा एकदम पाखे भन्ने ठाउँ छ एकदम यस्तो स्पेसल ठाउँ हो mm. होइन कृषि फारम भनेर एकदम चर्चित रूपले चिनिन्छ होइन अनि चिया बगानको टी स्टेट भनेर धनकुटाको हिले गुरासे भन्ने ठाउँलाई चिनिन्छ अब खासै डिटेल रूपमा हजुरले धनकुटा भन्ने सब चिनिसक्नु भएको होला सायद सम्पूर्ण सुनिरहनु भएको एक्सन मिठाहरूले अब बाहिर सङ्गीतमै रमाइरहनु भएको श्रोताहरू सुनिसक्नु भएको छ होइन हजुर खासै त्यस्तो नै त होइन पाहाडी इलाका पाहाडमा धनकुटा चाहिँ एकदम बेस्ट आफ्नो भनेर खातित पनि Okay, मन के मनपर्छ त्यहाँको स्पेसल्ली भेटेर गइदिने केही कुरा थाहा छ एकदम हजुर हुन्छ अब के हो त भन्ने चिनाउनु किनकि ड्याडी मम्मी बाबा अब हाम्रो परम्परा अन्तर्गत हुन्छ नि जन्म लिन्छौँ हामीले हामीले नर्म हुन्छ होइन अब नाम कसरी राखेँ किन राखे होइन के हो यो निम भन्ने के हो त्यसमा चाहिँ त्यति थाहा छैन होइन तर मलाई ठिकै छ निलम भनेर चिन्छन् धेरै मान्छेहरूले राम्रो किन भन्दा पनि चिन्छन् किन चाहिँ बाँकी मान्छेहरूले होइन निलम भनेर चिन्छन् धेरै साथीहरूलाई होइन तपाईँले मलाई हिजो दिनुभएन आज सम्झिँदैन हिजो कस्तो छैन नि त आज अनि ठिकै छ म सर्वप्रथम सम्झना दिदी आज बोल्नु भएन म सिकु नबोलिकन नै बिदा हुँदैछु मजाले सुनिरहेको छु निम्सुको आवाज सोमको कुरा दुःख लागेको छ आफै गेल्नुहुन्थ्यो पेले लाग्दैन टपक्क टर्सार राखिरहेको होइन तर पनि तपाईँको बोली एकदम ठुल्ठुलो खाना धेरै खाना भयो कि सम्झना आफ्नो <laughs> हजुर सर्वप्रथम सम्झना दिदीको समय कस्तो छ भनिदिनु एउटा पहिला के के हन्ड्रेड पर्सेन्ट हो तर पनि अलिकति मेरो लागि तपाईँहरू सबै फ्रेन्डहरू एउटै हो मेरो लागि सामान अर्पण युनिट सबै एउटै बाँकी त्यहाँ अब राजभाइलाई पनि सम्झिँदैछु होइन नमस्कार गुड मर्निङ अघि गरिसकेको छु होइन अनि सितवनको एकजना निरु जसनी बहिनी हुनुहुन्छ उहाँलाई एकदम मिस यु भनिरहेको छु निशा आनु सन्जु उमा सन्जिता गोमा ज्योति अङ्किता अन्जना नम्रता अस्मिता सलिना मिरा निरा होइन अनि मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ पवनजङ भण्डारी हाल धनकुटेमै हुनुहुन्छ उहाँ सँगसँगै छु म सायद अहिले भेट नभए पनि हामी एउटै जिल्लामा छौँ भरत भरत साई हुनुहुन्छ शक्तिखोरमा उहाँलाई बमिसियो नमस्ते उहाँ मैले कल गर्नु नगरे पनि एफएम मार्फत कलै गरेछु सर सम्झेको मनोज मनोज दिपक धर्म अनि पृथ्वी भरत भन अनि माधव बध्रे केदार विशेष <laughs> नीलम जी भनेसिनी नजिले सम्पूर्णलाई आजजना विकास अनि भमण्डर राणा मगर वहाला एकदम मिस्यु भन्न चाहन्छे ओके नीलम जी प्रोग्राममा आउनु भयो र कुराकानी पनि भयो आजकलाई चाहिँ छोडन्छु है त आजले च्यानलमा मेरो नमस्ते गुडबाय नमस्ते गुडबाय ओके नीलम म तिघारी ढुङ्खुटो बाच्छ हामीला गोल गोल पहाड गयो कुराकानी रो हु गु वा सङ्गाइ तपाईँ सुनिरहनु भएको छ गीत गीत पछि गर्दै गर्नुहोला own it down it down it down own it down it down oh john is karvat jal bande live na mudao re uske parve parbar ab jayiye khuzood aur jaan mile to chhodo na ye nuskha hai toote own it down it down it down own it down own it down own it down own it down own it down own it down own it down own it down own it down और और भी अमीर भी, हुए की हुए और भी अमीर रह के, भी से तब तेली ना के जादर और गाएंगे हर रोज आती पडिर नय filtकश बना छोरी कहा मैं लगा मंगल सूत्र बाला औबी चित बीस वर्ष पुरानो विश्वासिलो जल का विशेषता गहना खरीद बिक्री एवं पुरानो गहना नयाहना दसों वर्ष पुराना दक्षिण द्वारा चौबीस क्यारेट का गहना ग्यारे का साथ तैयार करहना पाइन का साथ ही बनाई का हर एक गहना एक दुई पटक समय निःशुल्क मरमत कर गा पेमा सुन धीतो राखी लईजाना सकिने संपर्क अने सुधी ज्यासल खानी चार पैसा बजा फोन शून्य छपन्न पांच कुमार विश्वकर्मा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 सम्पर्क बागलुङ मिरत्न सुनचाली पसल रपनगर दुई हाई स्कुल रोड फोन शून्य छपन्न पाँच साठी शून्य सत्ताइस मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न तिन सय सालिस प्रोपराइटर शमशेर घाम मन घाम अबन्ड सर्भिस लोक दोहरी लोकदोहरी लाइबिन कन्सर्ट धनध्यास तथा विषय पाँच त्रियासी अन्ठानब्बे शून्य अठसठी सतहत्तर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 एक सौ सी सौ पचास सीसी का डिस्कभर बाइक एक, सीसी, एक, सीसी का एक, सीसी, एक सी सी एक सौ पच्चीस का प्लाटिना बाइक का साथ हींस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस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 साथै इङ्गलिस कोरियन जापानिज लगायतका सम्पूर्ण ल्याङ्ग्वेजहरू कम्प्युटर बेसिक डिप्लोमा एकाउन्टिङ प्याकेज हार्डवेयर नेटवर्किङ र कम्प्युटर सम्बन्धी से सम्पूर्ण सेवाको लागि हामीलाई सम्झनुहोस् सम्पर्क चार वर्ष अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बान्न छ्यालिस एक चौहत्तर अन्ठानब्बे र अन्ठानब्बे एक छत्तिस एकचालिस तिन सडसठी ए सुन आज आवासको बिहेमा गएको दुलालाई हेर्नु सट्टा सबैले मलाई मा मात्र हेरिराखेका थिए किन होला हेरिहाल्छन् यति राम्रो सुट लगाएर गएपछि त्यसमाथि बागलुङकाली टेलस एन्ड सटिङ सुटिङ सेन्टरमा सिलाएको सुट पो त हजार हमी कहाँ रेमंडमल गिनी कपटा उपलब्ध छुनाई संबंधी संपूर्ण कार्य कर पर्स बजार प्रोपाइटर चित्रबहादुर मोबाइल नंबर अंठानब्बे चार पचास अड़सठी पांच सचासी हमी कहाँ संपूर्ण स्कूल का शिक्षक का ओहो, मलाई मैं तो मेरे कंप्यूटर ने साहे धोका दियो, फिर कई काम करना खोजो बिग्रेर हैरान होना इसका विश्वासि भरपर्द बनाने ठा कतई होला।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 थप जानकारीका लागि सम्पर्क सिएस कम्प्युटर रत्नगरेक सौराचोक मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी शून्य चौवालिस प्रोपाइटर रूपक नेपालमा कलम र कावि पनि बोक्या छस् ए, अंकल ए तेस्रो त नेपाल सरकारबाट मान्यता प्राप्त गोरकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 सम्पर्क गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट सौरह चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस र अन्ठानब्बे एक सम्मा। घर को लागी। फनी चर सामान सस्तो आनी। नाम सस्तो नाम हजुर हेरी हेरी घर आप दीदी बहनी लो दा जु भाइ सम्झनु सही काँडी चोकको सस्तो फर्निचरलाई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 यतातिर छोडी छोरी नजानु है उता घरखोराको फेसानको पाँच लुगा मन मनकामना मनकामना फेन्सी एक हजारमा हाई स्कुल टाढीको बजारमा हजुर हामी कहाँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथी विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमोजिम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा स्काई सुज बिएफ डियर हिल सुज शिखर सुज मकालो फुटवेयर र विभिन्न फोरेन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइन्छ सम्पर्क मनकामा फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोड टाँडी चितवन फोन नम्बर शून्य सौ संतावन मोबाइल नंबर अंठानबे चार पचास चौवालीस तीन सौ उन्नाबे प्रोपाइटर रमेश लोहानी मनोरंजन का मना अहीले तपाई सुन्दे होनां छा, रेडियो अरपण 104 थपलो 5 मेगा हार्ज रा, योहो कारिक्रम जस्ट पर इन्जुए <गणगा> ओके, शुट कमर्शन ब्रेक, वसी फिर्विन तभाना आलाई, स्वाग सुद भाएंक, मन्खो आवाज, रेडियो अरपण 104 थपलो 5 मेगा हुर्ज Alright yaha garhyo Josh Foreigns chai. Kaito bhai sanga anyway, hamii dui sena chhau ma asam sena ra sangai sum pani raheka chan ra call to bhai sanga khura gari raheka chhau hamile hai. Technical support ka meter roz call garna ka lagi du thuno number ko laaso. Number 91 72 63 32 563 3333 to bhai ko laage khura. Okay 0565633332563333 3 go line ma call garna bhaye bhane dui sanga khura gari ruho misai hai. के एकदम पक्कै पनि मीठा मिठा कुराकानी सके सोमको यो हसीलो आवाज सुरीलो भने किलो हेलो अझै पनि भेटेन क्यारे है हजुर नमस्कार हजुर कहाँ बाटोको बोल्दै हुनुहुन्छ नि ठीक होइन होला ए हो फिट एन्ड फाइन हो त्यसो भाइ हजुर नभेटिकन जानुभयो भाइ है खेतीकी सानै गर्ने बस्ने होइन हजुर अलि भनेपछि गोविन्दी रोपाइसक्यो छैन भएको छैन साउन लाग्छ होला साउन रोपाले खेतमा के छ त काट्नु भयो किमे खेतमा के छ नि तिमी जस्तो खेतमा आरू फल्दैन कि धान फल्छ आरो फल्दैन केही खेल परिरहेको छैन घाम लागिरहेछ राम्रो दिनको यो समयमा के गर्ने विचार छ त खाना खाइयो एकछिन आराम गर्दैछु अब पछि अब खै सोच्नै भयो होला के काम हुने गोविन्दको अर्थ के हो मलाई जसरी पनि जुराइदिनु जुराइदिनु भन्दैछन् कि सोमले के हो भन्न खोजेँ शब्द भन्न खोजिहाल्छ यो सम्झनाले सम्झनुहोस् कविता छेपा अनि हाम्रो सविता छेपा सँगसँगै काम गर्नुहुन्छ निरु मल्ल र अनि मेरो मलाई गुम् चेताङ भन्ने तिमी नचिन्ने गुम्ने चेताङ भनेर अनि सम्पूर्ण गोमिने चेताङ भने तिमी नचिन्ने साथीहरूलाई र सम्पूर्ण एफएम सबै साथीलाई सम्झाउन चाहन्छु भाइ फोन गर्न पाएको थिएँ फेरी अर्को साथीलाई भर्ना स्वागत गर्नुहुन्छ हेलो हेलो दिदी नमस्ते नमस्ते गाबाटको भन्दनुहुन्छ म कोराबाट शान्ति शान्ति शान्ति शान्ति के छ के गर्दै <laughs> <laughs> okay, हो शान्ति भन्नुorie ग्यारे म घरमै पति बस्या घरमै बस्या मात्र म त काम पनि गर्दै थिएँ के काम गर्दै हुनुहुन्छ म त त्यै त हुने कपडा काट्दै सिलाउँदै बसले हो हो एउटा 25 मिनेट मिनेट आज 20 25 मिनेटमा कुर्थारै समझनामाले समझनामामा त 20 25 घण्टा लाग्थ्यो होला है त्यति फास्ट फास्ट छै ल ठिक छ शान्तिजीको भनेको चाहिँ सिलाई कटिङ चाहिँ राम्रो जमिराछ गेरे ठीक राम्रो न होयसम जाउँदैन नि त जव राम्रो हुन्छ बल्ल उत जाउँ सर ठीक त ल ल ल ठिक छ ठिक छ समझनामा धेरै छैन विचार केटाडी नै छन् है कति कति एकदम ठिक छ ओके शान्तिजी आज यो शान्तिको अर्थ के होला ए शान्तिको अर्थ त उम् तपाई ना था। अग मेर, मेरो लागि लागि पनि शान्ति नै छु अहिलेसम्म कुनै बेलामा तिस पनि एकदम 1.0 ै पाउनु आजभो राजको ध्यान कहाँ जाछ ग राजको दिन अलि फरक खाल्मा छ त्यही भएर राजलाई गाली नगरिदिनुहोस् मेरो आग्रह छ रिसार अनि सुभाष दादाको लागि सूर्य दादाको लागि अनि राजदाको लागि अर्प ठोल युट्यमा भनेर ओलाई स्वागत छ बान कोला माटा कन्भाइ टु ग्रेट रयल वासंगो दバイ सुडि रहुन दबायको सो रेडियो हट नाइस छ आज फेर ५ मेगा इन्स हामी बोलिरहेका छौं प्रोग्राम हो जस्ट फर एन्जई र सब उननस सँगै मौसम जना पनि रहेको छु दबायको आजमा कन्ट्रोल माहनु छ आजै ओके यति मात्रै गीत सुन्छु हामी है लाउडिरा शूट बाछ गीत बाएको लागि गीत पछि फेरि आउँछु कल गर्ने गर्न होला चिकनी कमर बेरी मेरा दिल फिसल गया चिकनी कमर बेरी मेरा दिल फिसल गया स्ट्रांगली ये जारा मुझल गया लौ! ने कमर पे तेरे मेरा दिल बेचेरी स्ट्रांगली ये जादू तेरा मुझ पे चल गया जादू ये चल गया मेरा दिल पिसल गया वाँ दाँ वाँ दाँ वाँ। ओ तू पहले से कितना बदल गया एकदमै उदाहरण सङ्ग तपाईँको लागि राखिसकेका छौँ तपाईँ सुनिरहनु भएको छ अरू पनि सबैको लागि सबैको लागि रेडियोहरू पनि एक सय चार थोटोनेट छ रेडियोहरू पनि डट कम भएर सुन्नु भएको छ है को हुनु त पैसा तिर्दैन त्यही भएर तपाईँले त्यतिकै बस्नु त रहेछ है बस्ने मात्र फेरि उठ्ने काम पनि होइन रहेछ है उफ्नेको भन्न बाकी नै छ नि ए भन्न बाकी छ हो नि साच्चै हो नि जसले खामा अश्विता जी के छ हजुरको खबर सबै ठिकै छ अनि तपाईको नि अ अनि भम भुबनी ठिक ठ्याक्स हो सबै बिन्दास छ नि गीत ठ्याक गर्नु एकदम बिन्दास बिन्दास बिन्दास है ओके <laughs> अनि okay. खान बिगो आ बस्न है खाजा खाने बेला बस्न खाजा खाने बेला भ अहिले खुसु खुन्जो है त मलाई त म के खाने गरा पनि खाजा खाने बेला हो अरे साथी तिमीले भन्नु भाथ्यो रे खाना खाने खाने खाने है खाना खाजा तो तो के छ छिलेसा के छ? के छ? अछे। साच्चै। आइ एम अ केल। आइ केलले म अन्दिनहरु कसरी बित्याछ त? त्यति नै बस्ने औकलेज सुरु हुने लाग्यो छ त्यही हो। ई कलेज कति म पढ्नुहुन्छ तपाईँ? मोर। म। बारेमा ए भन्न नि गाह्रो भयो ससु गर्ने है। आमा सुदिनुस् न ड्याङ ग्याङ ड्याङ नै भन्दैछु हैन। ओके ओके। सुल्टो सुल्टो जे भन्ने पनि भन्न त हुन्छ नि। एकदम लस् भनेको कुरामा अब अरू कुरा भन्ने साँच्चै भएन लस्कै दिनु अस्मिताको अर्थ के होला हजुर है अनि न जागिर गर्न मात्रै हुन्छ र हुँदैन नि है ल भन्नुहोस् अस्मिताजी इज्जत कमाउनु मान्छेले के गर्नु पर्ला <laughs> त र मान्छेलाई इजत कमाउन चाहिँ के गर्नुपर्छ संजनाको मेमोरी लो पावर अलि कम छ के फेरि हैन मैले साथीहरुलाई फेरि पनि जुरि सुनाउनु पर्छ नि त कि म त संजनाको मेमोरी पावर लो भयो भनेर के सोमको कान्छो हैन के सुन्दै नसुने हजुर हस्मिता जी हजुर अल्लाह अब अन्तिम सम्झना उसको कसलाई सम्झने तबेर निजनालाई थैंक यू अनि दिस इज सबै साथी फोन गर्ने सबै साथीहरुको लागि अनि दिस इज रेडियो टस सबै सबैको लागि ओके थैंक यू फर ग्वल्लिङ ग बाय ओके okay, अस्मिता ढोकाल हामीलाई टाढीबाट कल गर्नु भएको थियो र तपाईँ पनि कल गर्न सक्नुहुनेछ कल गर्नुको लागि नम्बर जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू नाइन फाइभ सिक्स थ्री थ्री थ्री थ्रीको लाइनमा भोलिको श्रृङ्खलामा चाहिँ तपाईँ कल गर्न सक्नुहुन्छ आज चाहिँ होइन अब बिदा माग्नुपर्छ होइन सुन्छ एउटा कुरा सोधेको तिमीलाई तिम्रो नामको अर्थ के हो साने साने। ना, ना, को हो कि सम्झनाको सही रहेछ त्यसमा सम्झनाको फोटो खिचेर राख्नुपर्छ भनेपछि त फोटो खिच्नु पर्यो हजुर होस् सम्झना गर्दा चाहिँ नबिर्सहरू तपाईँलाई याद गरिरहने भन्न पनि मिल्छ सामान्य त यही हुन त यसको के भइरहेको छ त्यस्तो कुरा त याद हुने कुरा भएन नि त जस्तो आफूलाई आफूलाई जाने भइसकेपछि कुरा अब राज्यले हेर रा, हामीलाई भारे हात लगाइसक्नु भयो कि फास्टफुड अब बिदा हुनु पर्यो बाइ को सम्पूर्ण हामीलाई कल गर्नु भएको थियो निलम त्यसै गरी गोविन्द नि सहन्थ्यो र अस्मिता तपाईँ सम्पूर्णबाट साथी मिठो राज त्यसै गरी भर्खर रिजन पनि आउनु भएको छ रिजनलाई पनि धन्यवाद है आदरणीय सभाध्यक्ष महोदय थैंक यू सर प्रोग्रामप्रति के सुझावस लापर देखिराछन भने कुन नम्बरमा फोन गर्ने हो रे समसना श्री okay, anyway, शुभम 526332 र 567333 शुभम अनि दुबाईले भन्न सक्नुहुन्छ हामी दुबाईको सोला सुझाव सुनेछौ ओके यो रिजन एउटा कुरा भनिरहाछन यसको अर्थ भन्नु हरे के रिजनले भला मैले यसको भनेको मिलनसार है ओके मेरो नामको अर्थ मिलनसार हो एन्ड अ गुड लीडर लागिस सो है राजले होइन निजले कहिले हो भनेको जे बेला पनि होइन हिजोको आजको यो श्रृङ्खला रेडियो अर्पण एक से चार थोपलो पांच मेगा हल्ड टाइल्स टायल। सेनेटरी एवं बाथरूम फिटिंग